नमस्ते रेडियो सगरमाथा सुनेर बसिरहनुभएका सम्पूर्ण साथीहरूमा म ना नारायणी खड्काको न्यानो स्वागत हेर्दा हेर्दै चौबाटोको दसौँ अङ्क आइसकेछ चौबाटोलाई यति धेरै माया गरिदिनु भएकोमा सबै साथीहरूलाई धन्यवाद अब आजको दसौँ अङ्क सुरु गरौँ है त तपाईँलाई अघिल्लो भागमा के के भएको थियो भन्ने कुरा थाहा नभएको हुनसक्छ त्यसैले म एकचोटि छोटो गरी भन्छु है त अघिल्लो भागमा हामीले वर्षा किन रोकी रहेछ भन्ने कुरा पनि थाहा पायौँ बिच वर्षालाई पनि महिनावारी हुँदा मलाई जस्तै घरि पेट दुख्दो रहेछ अनि सीता दिदीले बिरामी वर्षाको छोरी जस्तै गरी हेरचाह पनि गरिन् उता पढाउँदा सँगै नबस भनेको कुरा गरेपछि प्रेक्षा अभाइसँग रिसाएर हिँडी आफूलाई भेट्न आएको पवित्रासँग राति अबेरसम्म सुख दुःखको कुरा गरेपछि पनि निन्द्रा नलागेपछि यत्तिकैमा बाहिर निस्किएकी वर्षाले सारा पनि आफ्नो कोठाको बरन्डामा बसेर कसैसँग कुरा गरिरहेको सुन्छन् नयाँ अङ्कमा के हुन्छ त आउनु सुनौँ मिलन. हो फोन किन काटिसकेको छु नि त बोले के फरक पर्छ त मम्मीलाई भनिदिन्न के अरे फेरी के? मिलन दाई so आर सो होइन के साँच्चीकै होइन सोचे जस्तो Well, don't be. You single then? Well, yeah. Relationship tips, I'm going to give you a single. What tips are you going to give? I'm going to give you a couple of tips. That's right. You're going to give me a call? But if you're going to give me a call, you'll have to tell me that you don't have to do it in two days. But what do you do? Fuck out. Simple. You're going to give me a couple of tips. You're going to give me a couple of tips. What's your fault? हे हजुर बुझिसिन्न कस्तो कुरा हो त त्यस्तो नरिसाइसो है तिसाउनु हजुरलाई पढाउन नआइज भन् भन्छ अब के गर्ने गरे म्याम पनि बस्न दिसो न है प्लिज तन्नै माया गर्छु जस्तो छ त हजुरलाई के लुकाउनु आई लभर मोर देन एनिथिङ सिरियस हो त्यसो मैम, यो जीडी बाहिर जाने म त अहिले गरिदिन्थेँ नि ममले दिसिन नरोपू त पहिला जिडी सक भनेर कन्डिसन राखिसकेको छ कन्डिसन छ नि बिचरा त्यसको ड्याड एक नम्बरको ट्वाके छ कि त्यही भएर घर बस्न मन लाग्दैन त्यसलाई यहाँ भयो भने रमाइलो गर्यो घुम्यो मुभी हेर्यो घरको टेन्सन बिर्सिन्छ क्या त्यसले ए हो र के म्याम प्लिज बस्न दिस नै सक्दिन के बिचरा चाह्यो भने नसक्ने चाहिँ हुँदैन है प्लिज वर्ष एज असुहाएको म्याम नै भन्नु बरु इज द्याट अस ओके तर हामीलाई डिस्टर्ब गर्न चाहिँ पाउँदैन है त ओहो थ्याङ्क यू युआर सो स्विट म मक्ख पर्दिन ट्राई नगर ऊ oh, यो गिफ्ट दिएँ भने नि प्रेक्षै फकाउनको लागि किनेको अब फकाउनै परेन गिफ्टमा बिग्छु जस्तो देखौँ मलाई <laughs> कहाँ त्यसो भन्न खोजे हो त आजको होमवर्क राम्ररी गरेर देखाउ भोलि अल्छी नगरी कन अनि मख पर्छु ओके पर्छ आई मिन म्याम <laughs> पर्सा हेर न जाम देख्यौ तिमले हामीले चढ्न लागेको माइक्रो जम्मलमै छ हामी भनी लैन्चोर आइसक्यौ अँ मलाई यत्रो बाटो घुमाएर ल्याएर चुप लाग उता कालीमाटीको बाटो पनि त्यस्तै त हो अझ बढी जाम हुन्छ त्यतातिर जे भयो नि म सिधै गाडी पाउँथेँ नि बालाजुसम्म जाऊँ न अनि म तिमीलाई गाडीमा चढाइदिन्छु नि म चढ्न सक्दिनँ र सक्दिनँ कि भनेर नि अनि त्यहाँबाट हिँडेरै जान्छौ हेरौँ गाडी प्याक हुन्छ कि यति बेलातिर चढ्न सके जान्छु नत्र कति नै पर्छ र पन्ध्र मिनटको बाटो त हो नि त्यत्रो बाटो मलाई त हिँड्न भनेक्कै लाग्छ भनेपछि तिमीलाई अहिले पनि दिक्क लागिरहेछ होइन के रे? लाइब्रेरी बसेँ नि सबै लाइन साइन्स मैले राम्रो बुकै भेटाइरहेको छैन कि त्यसको लाइब्रेरीमा पनि लगेपछि ल्याइदिन्छ हाम्रो मेरो कार्डबाट पढ यहाँ आउँदिन किन यत्तिकै यत्तिकै कस्तो कारण हो यो यत्तिकै यसै त झिस्काइरहेको छ तिम्रो साथीहरूले ए जिस्काउने होला के गर्न सकिन्छ त नजिस्काओ भन्न सकिन्छ नि नगर्ने होला त मैले के थाहा होइन लेखेर क्लासको भित्ता भित्तामा टाँस त अब म त्यही गरेर न पर्छ Okay, आ, सारा ए मैले अघि साराको कुरा भन्न लागेको थिएँ नि तिमीलाई भुसुकै बिर्सिन्छु ए अस्ति त्यो पवित्राको दिन हो के पवित्र सुतिहालि म चाहिँ निन्द्रा नलागेर बरनामा गर्थेँ अनि सारा त कोसी त हो फोनमा कुरा गर्दै रहेछ भने कुरा गरेको सुन्दा त पक्कै बोय हो के ठुलो कुरा भयो ठुलो कुरा भयो नि अस्ति पार्टीमा जाँदा चाहिँ पर मन पर्दैन त्यसरी डाँटो उसलाई भन्न मन छैन होला नि त सोध्छु नसोध मन भएको भए त भनिहाल्थ्यो नि तिमीलाई पटुलाई भनेन हौ के भन्यो उसले नसोध भन्यो नि देख्यौ मलाई गलत भन्छौ नि तिमी सधैँ ल कस्तो हटियो कि ल त्यसो भए हामीलाई के सोधिरहेको थियो तिमीले तिमीहरू के कामका छौ र छ न ल त्यस्तो सोध्नै मन छ भने एक्जाम पछि सोध नि त को किन डिट्रेक्ट गरिदि त्यत्रो दिन कुर्नु ए त्यति बेलासम्म त तिमीहरू इन्डिया गइसक्छौ कि क्या हो केमा जाने भन्ने कुरा त फिक्स भइसकेको छैन ट्रेनमा गयौ भने चाहिँ गइन्छ होला जे भयो नि विदेश जानी भयो तिमीहरू पनि जाऊि जाँदा नि म आज एक दिन ढिला भएको त सीता दिदीले फोन गर्नुभयो चिनचुप लाग्यो त अँ दिदी तँ जाम छ आइपुग्नु ल आएँ अलिअलि छ किन दही कति ए ला, ला, आस, ला, देखियो तिम्रो दिदीको माया पनि पीर लागेर हो कि दही खान मन लागेर भन्ने कुरा त थाहा भइहाल्यो नि जे भयो नि तिम्रो मम्मीले फोन गर्नुभयो र Sarah, उँ। उँ। <P USD> सारा निन्द लगायो हो एकछिन मोबाइल चलाउँछु नि है निन्दै हट्छ नि ओहो नोटिफिकेसन आएको कतिवटा छ अब एक्जाम सारा हजुर के केमा व्यस्त हो त्यस्तो होइन साथीहरूको मेसेज आइरहेछ कि अनि <laughs> की? की <laughs> पहले पहले के छ अरे त्यस्तो छ हौ त हाम्रो ग्रुप छ कि क्लासको केटीहरूको र अहिले ए साँच्ची हजुर फेसबुक चलाइसिनँ भने मैले उहिले रिक्वेस्ट पठाएको अहिलेसम्म एक्सेप्ट गरिसकेको छैन त्यति चलाउँदिनँ म पहिले पहिला पवित्रको मोबाइलबाट कहिले के चलाउँथेँ आजकल धेरै भए नचलाएको फोटो पनि कस्तो पुरानो रहेछ प्रोफाइल पिक्चर चेन्ज नगरेको कति हजुरको खै भयो होला एक वर्षै एउटा स्मार्टफोन लिस्यो क्या हजुर यस्तो बुढाबुढीले बोक्न जस्तो मोबाइल बोक्सिहाल्छ बाबालाई पठाइदिन भन्छु न सस्तो सस राम्रो पाइन्छ त इन्डियामा मोबाइलको काम के फोन गर्ने होइन यसैले गरिहालेस त रेडियो सुन्न गीत सुन्न मिलिहाल्छ अर्कै चाहियो ठ्याक्कै मम्मीले जस्तै कुरा गरेको है अहिले चाहिँ नचिनाको नम्बर खै त्यसो म उठाउँछु ह्या पर्दैन नउठाउत्रोचोटि आइसक्यो होस् क्या छोड साइलिङ गरिदिएँ मैले त कसै कसैको रूपले मान्छे लाठे भए जस्तै छ <laughs> नछोलो न के का छोड्छु र म त्यो पत्ता नलगाई सारा यता ल्याउ त फोन ह्या यता ल्याऊ भनेको यता ल्याऊ भनेको के यो त बाहिरको नारा छोड्दो सारा भनेर बोल्छु है म पर्दैन यता ल्याऊ भने हेलो हेलो यति राति कसको फोन आएको होला त वर्षालाई फोन उठाउन किन जागर नदेखाएकी होली वर्षाले तपाईँलाई आजको अङ्क कस्तो लाग्यो मलाई प्रतिक्रिया लेखेर पठाउनुहोस् है हाम्रो प्रतिक्रिया पठाउने ठेगाना फेसबुकमा फेसबुक डट ट्विटरमा ड्रामा र शैली डट थिएटर वान आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू दुर्गा कार्की अतुल भट्टराई आर्यपाने र समापिका गौतमलाई धन्यवाद साथै नाटक लेखिका दुर्गा कार्की र निर्देशक नवराज बुढाथोकीलाई पनि धन्यवाद दिदै अहिलेलाई म विदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सभा बजे र मङ्गलबार दिउँसो दुई बजे पुनः प्रसारण सुन्न नभुल्नुहोस् है